पुललाई सोध त्यस पछि मलाई सोध एक्लै हिँड्ने पुललाई सुनलाई राख मलाई राख एकाप्टी एकापट्टि सुनलाई राख मलाई राख एकापट्टि कुन बढी छ उसलाई सोध त्यसपछि मलाई सोध बाटो रुङ्ने तुललाई सोध त्यसपछि मलाई सोध बगी जानु जाति हो कि जमिरहनु जाति हो बगिजानु जाति हो कि जमिरहनु जाति हो मेरै अघि मुललाई सोध त्यसपछि मलाई सोध एक्लै हिँड्ने पुललाई सोध त्यसपछि मलाई सोध कस्तो हुन्छ यो बिछोड मलाई सोध्नुभन्दा अघि कस्तो हुन्छ यो बिछोड मलाई सोध्नुभन्दा अघि डाली छोड्ने पुललाई सोध त्यसपछि मलाई सोध एक्लै हिँड्ने पुललाई सोध त्यसपछि मलाई सोध बाटो डुङ्ने पुललाई सोध त्यसपछि मलाई सोध गजलकार यमन सुबेदी ज्यूको त्यसपछि मलाई सोह्र नामक गजल संग्रहित सुन गजलको साथमा आज पनि उपस्थित भइसकेको छु तपाईँकै गजल साथी म विकास र प्रविधिमा साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र आशाजीले तपाईँ के कथा व्यथा र हृदयको आवाजलाई गजलद्वारा स्वर कार्यक्रम हो काफिया कार्यक्रमको सुरुवात हामी कुनै गजल सङ्ग्रहमा सङ्ग्रहित मिठो गजलद्वारा गर्ने गर्छौँ भने अन्त्य पनि त्यसरी नै गर्ने गर्छौँ कार्यक्रममा अवधिभर तपाईँले नै माया गरेर पठाउनुभएका गजलहरू र मिठा मिठा साङ्गीतिक गजलहरूको साथ रहने गर्छ भने कहिलेकाहीँ हामी गजलकारहरूसँग भलाकुसरी पनि गर्छौ आज हामी तपाईँले नै माया गरेर पठाउनु भएका गजलहरूको साथमा सुमधुर नेपाली साङ्गीतिक गजलहरू लिएर उपस्थित भएका छौं काफियामा तपाईँको पनि गजल वाचन होस् भन्ने चाहनुहुन्छ भने हामीलाई आफ्नो गजल पठाउन सक्नुहुन्छ त्यसको लागि ठेगाना म कार्यक्रमको अन्त्यमा भन्ने रेडियो झापा एक सय दशमल गुन्जने गर्छ काफियातल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ बिरतामो झापाका गजलकार रहस्य विक्रम चिमरियाजीको उहाँको गजल यसरी सुरु हुन्छ बाइबल गीता त्रिपिटक कुरान लेख्छ बाइबल गीता त्रिपिटक कुरान लेख्छ सबै समेटेर ऊ अचेल दिवान लेख्छ गरीबले लेख्छ स्वागतम घरको ढोकामा गरिबले लेख्छ स्वागतम घरको ढोकामा धनीले कुकुर देखि सावधान लेख्छ गरिबले लेख्छ स्वागतम घरको ढोकामा धनीले कुकुर देखि सावधान लेख्छ सबै समेटेर अचेल ऊ दिवान लेख्छ तमा आएर थाह छैन कसले मध्य रातमा आएर थाहा छैन कसले सिंह दरबारको भित्तामा चिहान लेख्छ सबै समेटेर चेलु दिवान लेख्छ भोलि गुलाम बनाउन इतिहासको पारामा भोलि गुलाम बनाउन इतिहासको पानामा दुश्मनले नि दुनको बयान लेख्छ बाइबल गीता त्रिपिटक कुरान लेख्छ रहस्य पनि हजुरहरू जस्तै अफसोस रहस्य पनि हजुरहरू जस्तै विदेशमा बसेर स्वदेश गान लेख्छ अफसोस रहस्य पनि हजुरहरू जस्तै विदेशमा बसेर स्वदेश गान लेख्छ बाइबल गीता त्रिपिटक पुराण लेख्छ सबै समेटेर चेलु दिवान लेख्छ स्यत्यन्तै सुन्दर गजल वाचन गरेर सुनाइसके अब म कार्यक्रममा पहिलो साङ्गीतिक से सेली गइरहेको छु निष्प्रक्षीको शब्द हरिम सालको तथा शिव परिवारको स्वरमा रहेको सुन्दर साङ्गीतिक गजल स्वीकार नसा, तिम्रो पानी सती मिला हो कि रप्सी जस्तै सम्पत्तिकै कारणले घर झगडा फाटो हुन्छ सम्पत्तिकै कारणले घर झगडा फाटो हुन्छ निउ केही चाहिँदैन दुई चप्परी माटो हुन्छ हिजोसम्म एउटै थालमा जुठो खाएका दाजुभाइ हिजोसम्म एउटै थालमा जुठो खाएका दाजुभाइ हेर्नुहोस् आज हिँड्ने पनि अलग बाटो हुन्छ नि चाहिँ दुई चपरी माटो हुन्छ धेरै कुरा चाहिँदैन दिल दुखाउनलाई पक्कै धेरै कुरा चाहिँ दिल दुखाउनलाई पक्कै सानै कुरा जिन्दगी भर बल्झिरहने खाटो हुन्छ सम्पत्तिकै कारणले घर झगडा फाटो हुन्छ खुट्टा तान्नेहरूको दाउ के के हुन्छ के के हुन्छ खुट्टा तान्नेहरूको दाउ के के हुन्छ के के हुन्छ विद्वान लाग्छ छिमेकी आफ्नै भाइ लाटो हुन्छ खुट्टा तान्नेहरूको दाउ के के हुन्छ के के हुन्छ विद्वान लाग्छ छिमेकी आफ्नै भाइ लाटो हुन्छ सम्पत्तिकै कारणले घर झगडा फाटो हुन्छ हिउँ केही चाहिँदैन दुई चप्परी माटो हुन्छ शिव सतासी एक झापाका गजलकार भिजन गुरा गजलद्वारा चितवन काजलकार मनोज भण्डारीजीको उहाँको गजलले यस्तो भन्छङ आकाशलाई दलिन सम्झिन्छ पृथ्वीलाई पलङ आकाशलाई दलिन सम्झिन्छ एउटा भिचु आफूलाई यसरी सौखिन सम्झिन्छ गाउँमा बिजुली छैन मट्टी तेल पनि सकियो गाउँमा बिजुली छैन मट्टी पनि सकियो छोरो आकाशको जुनलाई पनि लालटिन सम्झिन्छ पृथ्वीलाई पलङ आकाशलाई दलिन सम्झिन्छ साहुको yes. हातबाट तलब थमाएको रात पर्दैछ साहुको हातबाट तलब थमाएको रात परदेशी प्रियाको अनुहार सम्झिन्छ या ऋण सम्झिन्छ साहुको हातबाट तलब थमाएको रात पर्दै प्रियाको अनुहार सम्झिन्छ सम्झिन्छ पृथ्वीलाई पलङ आकाशलाई दलिन सानैमा आमा गुमाएको अभागी मान्छुमाएको मा अभागी मान्छे पनि आफ्नो बचपन अरूको भन्दा रङ्गिन सम्झन्छ पृथ्वीलाई पलङ आकाशलाई दलिन सम्झन्छ किनारा खोलालाई देखि सहन्थेन कहिले किनारा खोलालाई देखि सहन्थेन कहिले तर पोहोर खडेरीमा सुके देखिन सम्झिन्छ पृथ्वीलाई पलङ आकाशलाई तलिन सम्झिन्छ एउटा भिक्षु आफूलाई मनोज भण्डारीजीको यो सुन्दर गजल भाषण गरेर सुनाइसके अब म अर्को गजलतर्फ गइरहेको छु यो गजल रहेको छ झापाका गजल काठ सौगात गजमेर विश्वकर्माजीको उसलाई दुख्ता मलाई दुख्ने कस्तो होला मेरो छाती गल्ती हो या रहर हो दुख्नु पर्ने राति राति उसलाई दुखता मलाई दुख्ने कस्तो होला मेरो छाती गल्ती हो या रहर होयो दुख्नु पर्ने राति राति साक्षरताको हिसाब लगाई लादन खोज्छन् अझै यहाँ साक्षरताको हिसाब लगाए लादन खोज्छन् अझै विवेक बन्यो या पहिले रेरा हो या रहर हो कहर हो या मानवीय सोचाइ फोहोर भएर हो कहर होया या मानवीय सोचाइ फोहोर भएर हो सयौं भागमा विभाजित भए बाँच्नु पर्ने दुईटा जाति उसलाई दुख्ता मलाई दुख्ने कस्तो होला मेरो साथी जो पनि त संसारकै भाग्यशाली ठान्दा रहेछन् जो पनि त संसारकै भाग्यशाली ठान्दा रहेछन् सबैलाई खसाई भुईमा पुग्न पाए त आफू गल्ती हो या रहर होयो यो दुख्नु पर्ने राति राति किन यहाँ मैले कहिले कुनै हालत मात्र एक्लै सकिन यहाँ मैले कहिल्यै कुनै हालत मात्र एक्लै हजारचोटि प्रयास गरे हाँस्न पीडा छेडिक थाए उसलाई दुख्दा था मलाई दुख्ने कस्तो होला मेरो साथी गल्ती हो या रहर होयो, दुख्नु पर्ने राति राति चौगाजीको यो गजलपछि भने कार्यक्रम काफियामा पहिलो व्यापारिक विश्रामको बेला भएको छ रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गलाई छोडेर कतै नजानु होला बिरामी वर्गको लागि खुसीको खबर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 सम्पर्क हिमालय आँखा उपचार केन्द्र दृष्टि फार्मेसी सँगै धमकचोक बेलडाङ्गी रोड छापा फोन नम्बर शून्य तेइस पाँच ब्यासी आठ पचासी मोबाइल नम्बर अन्ठानब्बे पाँच छब्बिस सत्तरी नौ सय सत्ताइस अन्ठानब्बे शून्य चौध एक तिन सय नोट अन्धा अपाङ्ग अशक्त एवं भुटानी शरणार्थीलाई निशुल्क जाँच गरिनेछ यति हतारमा कहाँ जान लागे किमुना कहाँ हुनु नि हाम्रै रहेको इन्ट्रेगल सटिङ सुटिङ सौर्टिं टेलरिङ सेन्टरमा नि होइन इन्ट्रेगल सटिङ सुटिङ टेलरिङ सेन्टर कहाँ तलाई यति कुरा पनि थाहा छैन है विगत सात वर्षदेखि सा दमक बजारको घिमिरे मार्केट साथै झिलझिलमा पनि ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी कपड़ा सहितको टेलरिङ सेवा साथै विभिन्न प्रकारका ब्रान्डेड सुट कपडा सहित रेडी मेड सुट पनि पाइन्छ नि यति धेरै सेवा सुविधा एकै ठाउँमा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 नायक होमियो अब दमकमा रोगी महानुभावहरूमा खुसीको खबर के तपाईको रोग असाध्य पुरानो र जटिल रोग हो तपाईँ उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन छैन भने अब निराश हुनु पर्दैन किनकि की तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ यस क्लिनिकबाट विभिन्न घातक रोगहरू दम गठियाबा पित्त पथरी मुत्र पथरी ट्युमर क्यान्सर डायबेटिस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 सम्पर्क होमियो क्लिनिक दमक एघार पशुपति मन्दिरदेखि उत्तर शङ्कधर चोकमा मोबाइल अन्ठानब्बे चार बिस तिरानब्बे आठ सय बयानब्बे अन्ठानब्बे चार बिस यो क्लिनिक एक गतेदेखि पन्ध्र गतेसम्म मात्र खुल्ने छ सम्झनुहोस् शनिबार जाँच फी लाग्ने छैन रेटिन्छ जबुटु अनि आफै लेखिन्छ कविता रेटिन्छ जब मुटु अनि आफै लेखिन्छ कविता हृदयमा जे छ दुरुस्त उस्तै नै देखिन्छ कविता डराउँछु अचेल आफै डराउँछु अचेल आफै आँसु खसाल्न पनि आँसुले नै त नयनमा बेर्थे छेकिन्छ कविता हृदयमा जे छ दुरुस्त उस्तै नै देखिन्छ कविता देव चोटिला चोटहरू देऊ चोटिला चोटहरू स्वीकार्य छन् अझै देउ चोटिला चोटहरू स्वीकार्य छन् अझै चोटिला चोटहरू माझमै त भेटिन्छ कविता रेटिन्छ जब मुठु अनि आफै लेखिन्छ कविता शीत पर्सन भावका कल्पनामा तप त शीत पर्सन भावका कल्पनामा तप तप बस्छु लेख्न जब अनायासै मेटिन्छ कविता रेटिन्छ जब मुटु अनि आफै लेखिन्छ कविता नसोध प्रदीपलाई नसोध प्रदीपलाई कसलाई सम्झि लेख्छस् नसोध प्रदीपलाई कसलाई सम्झि लेख्छस् रहस्य पनि अरस्य भए बिस्तारै फेरिन्छ कविता रेटिन्छ जबमुटु अनि आफै लेखिन्छ कविता हृदयमा जे छ दुरुस्त उस्तै नै <ुणॣा> काठमाडौँका गजलकार प्रदीप पौडेल निहारिकाजीको यो सुन्दर गजलद्वारा खाफियाको यो बसायमा पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा 110.7 सय तरंगमा सात मेघा तरङ्गमा तपाईँ केही कथा व्यथा र हृदयका आवाजलाई गजलद्वारा स्वर भरिएको कार्यक्रम काफियाको साथ हुनुहुन्छ अब फेरि म गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ निशा प्रतीक्षितजीको उहाँको गजलले यस्तो भन्छ लाग्छ ती नयन सराबी नसालु लाग्छ मलाई लाग्छ ती नयन सराबी नसालु लाग्छ मलाई अझै तिम्रो बोली त झनै मायालु लाग्छ मलाई गरौं केमा बयान तिम्रो शब्द सायद काफी हुन्नन् गरौं केमा बयान तिम्रो शब्द सायद काफी हुन्नन् कर्के नजरका तिबाड औधी तिखालु लाग्छ मलाई लाग्छ ती नयन सराबी लाग्छ मलाई रात दिन सम्झनाले तिम्रै मात्र झलको दिदा रात दिन सम्झनाले तिम्रै मात्र झझलको दिदा भेटी बाहुबासमा सङ्घालु लाग्छ मलाई लाग्छ नयन सराबी नचालु लाग्छ मलाई हाम्रो माया देख्ने यहाँ जलेका छन् ऋष्या गरी हाम्रो माया देख्ने यहाँ जलेका छ गरे दुनियाँ त्यसै भैरी दुश्मन इखालु लाग्छ मलाई अझ तिम्रो बोली त झने आयालु लाग्छ मलाई प्रतीक्षामा व्यग्र यो मन प्रतीक्षामा व्यग्र यो मन चरी पनि उड्न खोज्दा प्रतीक्षामा व्यग्र यो मन चरी पनि उड्न खोज्दा कसो गरी पो मनियो आफ्नै सम्हालु लाग्छ मलाई लाग्छ नयन सराबी नसालु लाग्छ मलाई अझ तिम्रो बोली त झन् मायालु लाग्छ मलाई झापाकी गजलकार निशा प्रितको यो सुन्दर गजल वाचन गरेर सके। अब म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ अमृत कुमार जीको। उहाँको गजल यसरी सुरु हुन्छ गजबको त्यो हँसिलो मुहार चिहाए हेर गजबको त्यो हसिलो मुहार चिहाएर हेर गजलु नै जुरेलीको संसार चियाएर हेर तस्विरले दिन्छ प्यारो समयकै परिभाषा दिन्छ प्यारो समय परिभाषा लचिलोपन हसिलो त्यो घरबार चिहाएर हेर गजबको त्यो हँसिलो मुहा चिहाएर हेर गुलियो त रहेछ तिम्रो जिन्दगानीका साथी गुलियो त रहेछ तिम्रो जिन्दगानीका साथी बन्देज दि परिमार्जित प्रचार चियाएर हेर गजबको त्यो हसिलो मुहा चियाएर हेर गराउछौ भिडमा सुसिलो समय आवाज गराउँसो भिडमा सुसिलो समय आवाज नकार गरी आएको भएको दरार चिहाएर गजबको त्यो हसिलो मुहार चिहाएर आउँदैछ वेदनाको सागर आउँदैछ वेदनाको सागर समयमै गराउन आउँदैछ वेदनाको सागर समयमै गराउन समाधान गराउने रसिलो खबरदार चिहाएर गजबको त्यो हँसिलो मुहा चिहाएर गाजलु नै नजुरको संसार चिहाएर मोरङ अमरद बज्राघाट गर्भै हाल मलेसियामा हुनुभएका अमृत कुमार जी उहाँ आफूलाई वेदनाको सागर भन्न रुचाउनुहुन्छ उहाँको यो गजल वाचन गरिसके अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ पाँच थरका गजलकार मधुआजित केुङजीको उहाँको गजल यसरी सुरु हुन्छ बाढी आयो माझिदाईको नाउ छैन अरे बाढी आयो माझिराईको नाउ छैन अरे पहिरोले ताप्जुङमा गाउँ छैन रे आजै राति घर फर्क देह बेच्ने कान्छी आजै राति घर फर्क देह बेच्ने कान्छी सोचे जस्तो सहरमा भाउ छैन रे पहिरोले ताप्रेजुङमा गाउँ छैन रे सानो दुरे बालकले आँसु पुस्दै भन्यो सानो दुरे बालकले आँसु पुज्दै भन्यो आमा पहिला हिडिन रे बाउ छैन अरे सानो दुरे बालकले आँसु पुज्दै भन्यो आमा पहिला हिँडिन् रे बाउ छैन अरे बाढी आयो माझी नाउ छैन अरे युद्ध चलियो बस्ती जल्यो बम पड्केपछि युद्ध चल्यो बस्ती जल्यो बम पड्केपछि हौ लुङ्गा मधु बस्ने ठाउँ छैन अरे बाढी आयो माझिराईको नाउ छैन अरे पहिरोले ताप्लेजुङमा गाउँ छैन मधु आजित गेरजीको यो सुन्दर गजल पछि भने काफियामा पुनः एउटा साङ्गीतिक कोशीले पस्कने बेला भएको छ घनश्याम पथिकको शब्द राजसागरको संगीत र स्वरमा रहेको यो साङ्गीतिक गजल वाला काछ अजय बाकि के खे गस भेटने हर भो अजय बाकि केके गर भेटने हरू भ माया भंग भंग मरछस भेटने ने हरू भं अजय बाकी केके गरस पुलिस पत्थर बुझे को पाइलिस पत्थर पाइ किन न बुझेको पुलदिस पत्थर पाइ के बुझेको पुलदिज पाइस फुल दिस पत्थर पाइस किन नाइस किन नुझेको अझ अझ तलास भेटनेहरू भन्छन् हो माया भन्दा भन्दै मर्छस् भेटनेहरू भन्छन् अझै बाकी प्रेमी पागल भाई ढलदी एवटा प्रेमी पागल भाई ढल दे प्रेमी पागल भाई ढलदारे साथी एवटा प्रेमी पागल भई भाई ढलते छे साथी एवटा प्रेमी पागल भाई एवटा प्रेमी पागल भाई ढल्दे रे साथी एवटा प्रेमी पागल भाई ढल्ते छा रे साथी यो हल्ला हा हा हा कतिस्ेटने हल्ला कती भरस भेटने हरू, भन्छन, ओ, माया भंदा भेटने हरू भन्छन, बाकी शरीरमा हौसला अनि हौसला अनि साहस बाँकी छुनको लागि अझै सिङ्गो आकाश बाँकी छ एमेरा भन्नेहरू लुट अझ कति लुट्छौ एमेरा भन्नेहरू लुट अझ कति लुट्छौ गोजीमा अझै पनि सय बाँकी छ शरीरमा हौसला अनि साहस बाँकी छ भन्छन् सबै आज भन्छन् सबै आज पुग्दैनस् न लक्ष्यमा भन्छन् सबै आज पुग्दैनस् न लक्ष्यमा पुग्नको लागि मेरो हर प्रयास बाँकी छुनको लागि अझै सिंगो आकाश बाँकी छ इलम सिकी देशमा केही गर्न नसकिने इलम सिकी देशमा केही गर्न नसकेनी हाम्रो त सिङ्गै प्रभास बा इलम सिकी देशमा केही गर्न नसकेनी हाम्रो श्रम बेच्न त सिङ्गै प्रभास बा छुनको लागि अझै सिङ्गो आकाश बाँकी छ मलामी हिँडिसके मलामी हिँडिसके पहिले नै घरबाट मलामी हिड़ी सके पेले नुलसी को मठ में काो ररीर में हौसला अहस बाकीून का आकाश बाकी म रासिका गजलकार रविन्द शर्मा चापागा गाई मृत्युञ्जयजीको यो सुन्दर गजल गजलद्वारा कापियाको यो रात्रिकालीन बसाईमा पुनः स्वागत गर्दछु अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ गजलकार रुदिमा एकल यात्रीजीको उहाँको गजलले यस्तो भन्छ एउटै मुटु दुईतिर टुट्ने बेला आयो सानो एउटै मुटु दुईतिर टुट्ने बेला आयो सानो रुँदै रुँदै तिमी र छुट्ने बेला आयो सानो तिम्रो मेरो बियोगको खुसियाली मनाउन तिम्रो मेरो बियो खुसियाली मनाउन दुनियामिते भै जुट्ने बेला आयो सानो रुँदै रुँदै तिमी र छुट्ने बेला आयो सानो मन जोडेर बनाएको सपनाको सुन्दर घर मन जोडेर बनाएको सपनाको सुन्दर घर टुक्रा टुक्रा पारिआ फुट्ने बेला आयो सानो रुधै रुदै तिमी बेला आयो सानो एकै मुटु एकै धड्कन धड्की दानी तिम्रो मेरो एकै मुटु एकै धड्कन धड्की तिम्रो मेरो मन त्यता त लुट्ने बेला आयो सानो रुँदै रुधै तिमी र छुट्ने बेला आयो सानो पानी यता माथि उता पानी यता माछि उता तडपिएर क्यारी जिउला पानी यता माछि तडपिएर क्यारी जिउला यही पीडाले जुनिभरि चुट्ने बेला आयो सानो एउटै मुटु दुईतिर टुट्ने बेला आयो सानो रुधै रुधै तिमी र म छुट्ने बेला आयो सानो रिदिमा एकल यात्रीजीको यो सुन्दर गजल पछि म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ स्याङजा गजलका देवसागरजीको उहाँको गजलका शेर मृत शरीर खरबारीमा थियो दले दाईको मृत शरीर खरबारीमा थियो छुट्टिएको टाउको तल बाँस थियो कोहीले कुटे दले कोही गहना लुटे कोहीले कुटे दले दाईलाई कोहीले गहना लुटे कोहीको नजर भने छोरी कुमारीमा थियो टाउको टाउकोतल बाँसीमा थियो जबरजस्ती गाउँका युवा हरानै जबरजस्ती गाउँका युवा हरण गरे भन्दै बिहान उठ्दा ठुलो खलबल चौतारीमा थियो दले दाईको मृत शरीर खरबारीमा थियो गुले लिले लागेपछि रुँदै थियो गुलेलिले लागेपछि रुँदै थिए न्याउली छट पटाउँदै उसको पति छहारीमा थियो छुट्टिएको टाउको तल बाँसगारीमा थियो अस्ति जसले दुख दियो सोझा जनतालाई अस्ति जसले दुख दियो सोझा जनतालाई उसकै नाम हिजो पर पकारीमा थियो अस्ति जसले दुख दियो सोझा जनतालाई उसकै नाम हिजो परो पकारीमा थियो दले दाईको मृत शरीर खरवारीमा थियो छुट्टिएको टाउको तल बाँसीमा थियो देव सागरको यो अत्यन्त सुन्दर गजल वाचन गरिसके अब फेरि म अर्को गजल नै वाचन गर्न गइरहेको छु यो गजल रहेको छ भोजपुरकालजीको गजल, गजल यसरी बिहान बेलुका दुई छाक टार्न दौदौ बिहान बेलुका दुई छाक टार्न दौ गरीब दुखीलाई जिन्दगी गुजार्न दौद सबको हुन्छ चाहना यहाँ सन्तानको उन्नति सबको हुन्छ चाहना यहाँ सन्तानको उन्नति अभावको खडेरी सार्न दौड गरी अपुरानै हुन्छन् सपना डाक्टर पाइलट बन्ने अपुरानै हुन्छन् सपना डाक्टर पाइलट बन्ने प्रगतिको गोरेटो खन्ने तिस्कलो तिखार्न दौँ छ बिहान बेलुका दुई छाक टार्न दौडौ छ खुट्टा तान्ने प्रवृत्ति र समाज हुँदा प्रतिस्पर्धी फुट्टा तान्ने प्रवृत्ति र समाज हुँदा प्रतिस्पर्धी चाडपर्वका समुद्र गरी दुखीलाई जिन्दगी गुजार्न दौड अभावको धमिराले छिया जीवन पार्दा अभावको धमिराले छिया जीवन पार्दा विवस्थाको मृत्युसँग नहार्न दौड़ बेलुका दुई अनिष्टीको यो सुन्दर गजल पछि भने कार्यक्रममा दोस्रो व्यापारिक विश्राम राख्ने बेला भएको छ रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गलाई छोडेर कतै नजानु होला कपड़ाको तपाईँ यदि हुनुहुन्छ भने ढाका उत्पादन क्षेत्रमा देश तथा विदेशमा ख्याति कमाइ सकेको प्रवीण ढाका उद्योगलाई सम्झनुहोस् हाम्रा विशेषताहरू मोस्चराइज गरिएको सकली सुपरफाइन धागो र दक्ष कामदारको प्रयोग रङ तथा कम टिकाउको समस्याबाट छुटकारा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 कपडा बुन्न जान्ने महिलाहरूलाई सकली धागो उपलब्ध गराइ उत्पादित कपडाहरू खरिद समेत गरिन्छ सम्पर्क प्रविण ढाका उद्योग दमक एघार शङ्खर चोक पाँच तले बिल्डिङ छेउ प्रोपराइटर निर्माया पुलामी मोबाइल अन्ठानब्बे चार छब्बिस बाइस नौ सय तिरासी सबै बुटे कपडा ढाका हुँदैनन् प्रविण ढाकाको कपडालाई अरूले छुदै छुदैनन्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 सिधै पूर्व रेडियो जापा भएको तेस्रो तलामा छ पख तिमी त्यहाँ जाँदा छुकिन भनिसक्छौ उक्त भवनको पछाडि एउटा सिँढी रहेको छ त्यो सिँढीबाट सिधै तिमी तेस्रो तल्लामा गयो भने च्याक्कै सहारा डेन्टल हस्पिटलमा पुग्छौ अनि त्यहाँको सम्पर्क नम्बर छैन सम्पर्क नम्बर पनि देऊ न छ नि टिप शून्य अनि मोबाइल नम्बर अन्ठानब्बे नोट बच्चाहरूलाई नयाँ प्रविधिबाट ब्रस गर्न सिकाइन्छ साथै बच्चाहरूलाई ब्रस गरिन्छ चाहे काटी गर्दन लैजाऊ चाहे चिरी छाती रै चाहे काटी गर्दन लैजाऊ चाहे चिरी छाती रै जाऊ उधारो लैजाऊ या त सस्तै हात हाती लैजाऊ आज निस्के आफैलाई बेच्न आफ्नै बजारमा आज निस्के आफैलाई बेच्न आफ्नै बजारमा किनेपछि तिम्रो खुसी टुक्राई नाना भाती लैजाऊ उधारो लैज या त सस्तै हात हाती लैजाऊ <laughs> <laughs> खेतबारी खनाऊ बरु युद्धमा अघि लगाऊ खेतबारी खनाऊ बरु युद्धमा अघि लगाऊ दिउसे या रातिटी गर्दन लै जाऊ चाहे चिरी छाती लैजाऊ सक्दो उपयोग गर हुनेसम्म फाइदा लुट सक्दो उपयोग गर हुनेसम्म फाइदा लुट पुरानोमा भएपछि मेरा छोरा नाति लैजाऊ उधारो लैजाऊ या त सस्तै हात हाती लैजाऊ म मात्र होइन मित्र यो नेपाली बजारमा म मात्र होइन मित्र यो नेपाली बजारमा मलाई पुर्याउ पछि फर्की यस्तै अर्को ताती लई लैजाऊ चाहे काटी गर्दन लई लैजाऊ चाहे चिरी छाती लई लैजाऊ उधारो लई लैजाऊ या त सस्तै हात लई लैजाऊ थुमका गजलकार मनु पटेल जीको यो अत्यन्तै सुन्दर गजलद्वारा काफियाको पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गमा तपाईँ केही कथा व्यथा हृदयका आवाजलाई गजलद्वारा चोर गरिएको कार्यक्रम काफियाको साथमा हुनुहुन्छ मनुजीको यो गजल म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ लमजुङका गजलकार प्रमोद निसा गजलले यस्तो भन्छ ऊ रहेन मनमुटुमा उसले दिएको गम रह्यो रहेन मनमुटुमा उसले दिएको गम रह्यो निशानी प्रेमको बाकी केही त कम से कम रह्यो सोची न धोका होला कि सोचिन मन बदलिएला सोचिन धोका होला कि सोचिन मन बदलिएला सोचे माया हो जिन्दगी सायद यही नै भ्रम रह्यो निशानी प्रेमको बाँकी केही त कम रह्यो उ आगो हो जानेर नि म पानी बन्न सकिन ऊ आगो हो जानेर म पानी बन्न सकिन म मान्दछु ममा पनि अलिकति अहम रह्यो उ रहेन मनमुटुमा उसले दिएको गम रह्यो सम्हालिन सकिएन उतार चढाव जिन्दगीमा सम्हालिन सकिएन उतार चढाव जिन्दगीमा भाईर फेर यही बनियो परिस्थिति विषम रह्यो निशानी प्रेमको बाकी केही त कम से कम रह्यो तस्वीर पत्र जलाइए बहुत भयो भुल्ने कोसिज बाँकी कसै नजल्ने यो सम्झनाको एल्बम रह्यो ऊ रहेन मनमुटुमा उसले दिएको गम रह्यो निशानी प्रेमको बाँकी केही त कम कम रह्यो प्रमोद निसाज्यूको यो सुन्दर गजल वाचन गरेर सुनाइसके औ फेरि म अर्को गजल नै वाचन गर्न गइरहेको छु यो गजल रहेको छ काभ्रे चोकका गजलकार रामचरण चिमरियाजीको उहाँको गजलले यस्तो भन्छ उसले घर र खेत रकमी साहुमा राखियो उसले घर र खेत रकमी साहुमा राखियो र आफ्नो सिरा आमाको राखियो बाध्यता अनि सपना बाध्यता अनि सपना खोजेर खाडीमा आफ्नो सम्पूर्ण जिन्दगी धाउमा राखियो र रा आफ्नो सिरामाको पाउमा राखियो कति पोल्दो होला बिछोडिरा त्यो मन कति पोल्दो होला बिछोडिरा त्यो मन प्रियाको यादलाई मुटुको घाउमा राख्यो उसले घर र खेत्र कमी साहुमा राखियो देखेर भविष्य पिल्सिए सबै सपनाहरू देखेर भविष्य पिल्सिए सबै सपनाहरू अनि दुखी जीवन कौडी भाउमा राख्यो उसले घर र खेत र कमी साउमा राख्यो र आफ्नो श्री आमाको भाउमा राख्यो रामचरण गजल पछि भने हामी काफियाको आजको यो बसाइको अन्त्यतिर आइपुगेका छौँ अबको पालामा एउटा कोसेली गजल पस्कन तपाईँसँग अनुमति मागे यो कोसेली गजल गजलकार लालिजन रावलज्यूको कविता र गजल समेटिएको संिरानीमा आँसुमा संग्रहित छ प्रस्तुत छ उहाँको यो मिठो गजल शीतको थोपा उडी गयो बिहानीको घामसँगै सितको थोपा उडी गयो बिहानीको घामसँगै मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै बोटहरू नाङ्गा भए बाघ फेरि उजाड भयो बोटहरू नाङ्गा भए बाघ फेरि उजाड भयो फुले काती फुलहरू झरी गए यामासँगै मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै मलाई कायल बनाइराखे रोइ रोइ आँखाले मलाई कायल बनाइ राखे रोई रोई यी आँखाले तिमीलाई खोज्ने आँखा पठाऊ कि घाम थोपा उडी गयो बिहानीको घाम जिन्दगीको एउटै पङ्क्ति धेरै लामो हुँदो रहेछ जिन्दगीको एउटै पङ्क्ति धेरै लामो हुँदो रहेछ रोकिदिऊ कि आफैलाई एउटा पूर्ण विराम मेरो नाउ जोडिएर फेरि तिम्रो नामसँगै हुलबाट टाढा हुन मन लाग्छ कहिलेकाहीँ हुलबाट टाढा हुन मन लाग्छ कहिलेकाहीँ तर लाग्नु पर्दो रहेछ मानिसका लामासँगै सितको थोपा उडी गयो बिहानीको घामसँगै मेरो नाउँ जोडिएला फेरि तिम्रो लामासँगै भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौँ कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ श्रोताहरूलाई तथा हामीलाई आफ्ना मीठा गजल पठाएर साथ दिनुहुने र वाचन गर्न अनुमति दिनुहुने सम्पूर्ण प्रकट गर्न चाहन्छु कार्यक्रम सम्बन्धी केही जिज्ञासा प्रतिक्रिया वा सुझाव भए हामीलाई इमेल गर्न सक्नुहुन्छ हाम्रो इमेल आइडी रहेको छ काफिया हामीसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने केएएफआइवाई ए काफिया वान जिरो वा काफिया रेडियो झापालाई खोजेर फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ तपाईँहरूसँग भएका गजलहरू हाम्रो इमेलमा वा फेसबुक एकाउन्टको टाइम लाइन वा म्यासेज बक्समा पठाउनु भने हामी पक्कै पनि वाचन गर्ने नै छौँ अर्को हप्ता यही समयमा भेट्ने बाचा गर्दै प्रेम कौसलको शब्द हरिम सालको सङ्गीत तथा राज सिक्क दिलको स्वरमा रहेको यो साङ्गीतिक गजल छोडेर बिदा हुनुपर्ने बेला वैसकेको छ यो बसाइबाट बिदा दिनुहोस् प्राविधिक मित्र आशाको साथमा म विकासलाई पनि तपाईँहरूको साता शुभ रहोस् गजलमय बनोस् शुभरात्रि प्रेम को परिभाषा कस्तो गर्ौ तिमीले बजारमा बिक्री हुने जस्तो गर्ौ तिमीले बजारमा बिक्री हुने जस्तो गर्ौ तिमीले बजारमा प्रेम जस्तो गर्मीले बजारमा बिक्री हो जस्तो गर्ौ तिमीले बजार